ष बिस अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि तहाँ उपरान्त एक दिन नवराजले आफ्नो महा महातारी गोमाछेउ भने हे माता ईश्वरीको कृपाले हामी यहाँ आई राजा भयौँ अब आफ्ना राज्यमा ज जति भएका ब्राह्मणलाई ढाकी भोजन गराई श्रद्धापूर्वक दक्षिणा दिउँ यस जन्ममा दान धर्म गर्नाले अर्का जन्ममा अर्का जन्ममा पाओला यति नवराजले भनेपछि हे पुत्र तैँले भलो भनिस् धर्ममा चित्त लागोस् भनी मन्त्रीलाई अहराइ सामग्री तयार गर्न लगाई ब्राह्मणहरूलाई निमन्त्रणा गर्न पठाउँदाखेरि चन्द्रज्योति नगरका तेह्र सङ्घीहरूलाई पनि निमन्त्रणा गर्न पठाएस फेरि श्री चन्द्रावती माइत गएकी छ लिन पठाएस यति गोमाले भनेको वचन सुनि नवराजले हवस् पनि मन्त्रीलाई डाकी भने हे मन्त्री हाम्रो राज्यमा जति ब्राह्मण छन् सबैलाई भोजन गराउँछु सामग्री तयार गर ब्राह्मणहरूलाई निमन्त्रणा गर्न पठाऊ चन्द्रज्योति नगरमा मेरा सङ्घीहरू छन् तिनलाई पनि डाक्न पठाऊ वरूपुरमा अग्निस्वामी नाम गरेका ब्राह्मण छन् तिनकी पुत्री चन्द्रावती मेरी स्त्री हो उसलाई पनि डाक्न पठाऊ मेरा ससुरा सासुलाई पनि तिम्रो ज्वाई नवराज लावण्य देशका राजा भए आजका चार दिनमा आइपुग्नु भनी डाक्न पठाऊ भने र मन्त्रीले पनि लावणे देशका राज्यमा बसेका ब्राह्मण सबैलाई निमन्त्रणा गर्न पठाए सामग्री पनि तयार गरे चन्द्रज्योति नगरमा नवराज राजाका सङ्घीहरूलाई पनि डाक्न पठाए चन्द्रावतीलाई लिन पठाउनका निमित्त डोलेहरूलाई बोलाउन पठाए डोलेहरू आए र चन्द्रावतीलाई लिन पठाए डोलेहरू बरुणपुरमा गई अग्निस्वामीको घर कुन हो भनी सोध्न लागे र कसैले यही हो भनी बताइदियो र आँगनमा गई बोलाए र चन्द्रावतीले सुनि झ्यालबाट हेरी को हो कहाँबाट आयो भनी सुध्याइन् र डोलेहरू भन्छन् नवराज राजाले पठाएर रा लावणीय देशदेखि आयौँ आयौँ भनी विन्ती बिन, गरे र तब चन्द्रावती फेरि सो सोद्धिन् डोले हो तिमीहरूले नवराज राजा भनी आश्चर्यको कुरा गर्यौ कसो गरी राजा भए मलाई त्यो मलाई भन भनिन् र डोलेहरू भन्छन् लावण्य देशमा राजा नहुँदा हात्तीलाई राजा खोज्न पठाएको थियो नवराज ब्राह्मणलाई देखि हात्तीले सुमण्डका कलशले अभिषेक गरी फुलको माला पहिराइदियो र लोकले दरबारमा लगी राजा तुल्याए चन्द्रावती रानी कहाँ छिन खबर गरिदेऊ चाँडो नगए राजा हामीदेखि रिसाउनेछन् यति डोलेहरूको वचन सुनि चन्द्रवतीले मनमा आनन्द गरी चन्द्रावती नाउ गरे उनकी पत्नी मै हुँ भनिन् तब डोलेहरूले प्रणाम गरी हे महारानी चाँडो जाउँ विलम्ब नगर्नुहोस् तपाईका बाबा महातारीलाई पनि आजको चार दिनमा आइपुग्नु भनी निम्तो पठाएको छ हामीले चिनेका छैनौँ तपाईले नै भन्नु पर्यो भन्दा चाँडोमाथि गई आफ्ना बाबा महातारीसँग नवराज राजा भएको कुरा र आफूलाई लिन आएको वृत्तान्त कहिन तपाईँहरूलाई पनि आजका चार दिनमा आइपुग्नु भनी निम्तो पठाएको रहेछ आज्ञा दिएँ म जाँदी हुँ भनी भनिन् एती चन्द्रवतीको कुरा सुनि अग्निस्वामी बहु बहुत खुसी भई धन्य मेरा ज्वाइ नवराज मेरी पुत, पुत्री पनि धन्य अब मेरी छोरी पनि रानी भई भनी नाना अलङ्कार वस्त्र पहिराई हे पुत्री तैँले जन्म लिएको सफल सु, सु, सु, भयो सुफल भयो विलम्ब गर्नु छैन जा भनी विदा दिए र रा चन्द्रवती रानीले हवोस् भनी टोलेहरूलाई खाना पिउन दिई बाबा महा महामहातारीलाई प्रणाम गरी आफ्ना छिमेकी साथी सङ्गिनीसँग पनि विदा भए लावण्य देशमा जान भनी, देश भनी हिँडिन् र लो लोकहरूले भन्न लागे कि चन्द्रवतीले आफ्ना पुरुष परदेशमा गएका बेला दु परेकी सासूलाई एक्लै छडी माइत बसेकी थिए यस्तै अपराधीनी पनि रानी भए भनी कुरा गर्न लागे चन्द्रावती तहाँदेखि गै ठुला वनमा पुगिन, कस्तो वन भने मृग इत्यादि वनचर स्त्री पुरुषसहित भई शीतल ठाउँमा बसिरहेका कहीँ राजहसा आदि पंक्ष पङ्क्षीहरू पोखरीमा खेलिरहेका गुराँस पलास नाना वृक्षका फुलफलले शोभामान भएको भ्रमर भए मधुकर भए यिनीहरूले गुन्जयमान यस्तो मनमा पुग्दा टाढैबाट कोही अप्सराहरूले श्री स्वस्थानी परमेश्वरीको व्रत रहेको देखे र तब डोलेहरूले हे महारानी हामीलाई भोक लाग्यो त्यहाँ पर केही पाएँ खाइ आउँछौ तपाईँ एक क्षण यहीँ बस्नुहोस् भनी पधारणीले प डोली अड्याई चन्द्रावतीलाई एक्लै छोडी त्यहाँ के छ के रहेछ भनी हेर्न गएर अप्सराका नगेज पुगे तिमीहरू को हौ कहाँबाट आयो कुन देवताको व्रतली पूजा गरेको भनी टोलेहरूले सोधेर अप्सराहरूले भने हे मनुष्य हो यी श्री स्वस्थ देवता हुन् यिनै ईश्वरीको पूजा गर्छौ हामी स्वर्गका अप्सरा हौ भनी बताए यति अप्सराहरूले अप्सराहरूको वचन सुनी यो व्रत हामीले पनि गर्नुहुन्छ कि पनि डोलेहरूले सोधे र अप्सराहरूले हुन्छ भन्दा डोलेहरूले मनमा हर्ष मानि हामीसित सामग्री छैन तपाईँहरूको संसर्गमा हामीलाई पनि व्रत गराउनुहोस् भने र अप्सराहरूले आफ्ना संसर्गमा व्रत गराए अर्काको भारी बोकी ज्याला लिइराखेका द्रव्य भेटी चढाए व्रत गरिसकेपछि प्रसाद जी के अप्सराहरूले डोलेहरूलाई भने हे मनुष्य हो जो मनुष्यले श्री सुशानी परमेश्वरीको व्रत गर्ला कथा सुनला अथवा तिनको महिमाको पुस्तक लेखाई घरमा राखला। त्यसको सम्पूर्ण पाप दुख दरिद्र शोक सन्ताप नाश हुँदै जाला अन् अन्त्यकालमा दिव्य देह भई कैलाशमा बस्न पाउला बाटो लागेका तिमीहरूले अति श्रद्धा गरी व्रत गर्ौ धन्य रहेछौ भनी अप्सराहरू स्वर्ग गए डोलेहरूले पनि त्यहाँदेखि फर्की चन्द्रावती भएको ठाउँमा आई हाजिर हुँदा भए इतिश्री स्कन्दपुराणे केदारखण्डे माघ महात्मे कुमार रागस् सम्वादे श्री स्वस्थानी परमेश्वराय व्रत कथायम् चन्द्र चन्द्रावती लावण्य देश प्रस्थानम नाम सड अध्याय